नमस्कार तथा शुभ प्रभात बिहानी सँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा स्वागत छ प्रविधि कक्षबाट मित्र अनि आवाजबाट कार्यक्रम प्रस्तुता मसुर्या ढकाल सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार तब्लु पाँच मेगा हर्च र इन्टरनेट अनलाइन भएको छ कार्यक्रम शुभ बिहानीमा भएर हामी चारवटा चरणहरू लिएर आउने गर्दछौ जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पंसाङ्ग प्रस्तुत हुनेछ भने कार्यक्रमको दोस्रो चरणमा तपाईँकै ग्रह गोजर समेटिएका बाह्रवटा राशिफल प्रस्तुत हुनेछन् कार्यक्रमको तेस्रो चरणमा आज रेडियो अर्पण एक सय चार थुब्लो पाँच मे कार्जबाट के कस्ता कार्यक्रम प्रसारण हुन्छन् त सोको जानकारी अनि केही कार्यक्रमको रूपरेखा प्रस्तुत हुने सम्भकामना आजमिति विक्रमसम्म दुई हजार सत्तरी साल वैशाख महिना दुई गते सोमबार तदनुसार दुई हजार तेह्र अप्रेल तारिक चैत शुक्ल पक्षी पञ्चमी तिथि राति दस बजे उपन्तीतिथि मृग शिवा नक्षत्र शोभन योग भोलि बिहान तीन त्रिपन्न बजे उपरान्त अतिगण योग बढेजकरण आनन्दादि योगमा आनन्द योग चन्द्रमा वृष रासिमा, साँझ छ बाइस बजे उपरान्त मेथुन राशिमा अमृत बेला बिहान सात बाह्र बजेसम्म यत्र यो कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्ग प्रस्तुत गरिसकेका छौँ र कार्यक्रमको दोस्रो चरण तपाईँकी ग्रह गोचर समेटिएका बाह्रवटा राशि फलतर्फ राशि मेष राशि हुनेहरूका लागि खर्चको समय रहेको देखिन्छ तपाईँको नयाँ कामको लागि लगानी गर्ने खालको समय रहेको छैन सामाजिक काममा दायित्व थपिनेछि आफूभन्दा ठुलाको सल्लाह पाइनेछ रचना गर्ने काममा तपाईँको सहयोग ठुलो रहने देखिन्छ यात्राको लागि राम्रो समय रहेको छ धन खर्च हुने सम्भावना बढी छ विभिन्न ठाउँको यात्रा होला मान सम्मानको प्राप्ति हुने देखिन्छ कला तथा रचनात्मक काम हुनेछन् कर्कट राशिको लागि आजको दिन सामान्य रहेको छ सा। खर्च धेरै हुने देखिन्छ धेरै खर्च भए तापनि राम्रै कामको लागि खर्च हुनेछ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 यात्राको लागि त्यति औचित समय देखिँदैन यातायातको साधनबाट चोटपटक लाग्न सक्ने सम्भावना बढिरहेको छ सा। सानो क्रममा पनि विवाद नआउला भन्न सकिन्न त्यति मन रमाउने बेला रहेको देखिन्न अरूले कमाएको कमाइबाट खानुपर्ने अवस्था रहेको छ आफ्नै मेहनतको कमाई खानु उचित होला मान्यजनबाट राम्रो उपदेश मिल्नेछ रचनात्मक काममा तपाईँको सहयोग रहनेछ विदेश यात्राको लागि राम्रो समय रहेको छ माया प्रेमै रमाउने समय रहेको देखिएको छ सामाजिक सद्भाव प्राप्त हुने समय रहेको छ तपाईँ अरूको सेवा सहयोगमा सन्तुष्ट रहने दिन रहेको छ कुम्भ राशि कुम्भ राशिको लागि समयसँगै तपाईँ पनि परिवर्तन हुने देखिएको छ गरिरहेकै कामलाई नै निरन्तरता दिँदा एकदमै राम्रो हुनेछ विचार गरेर मात्र अगाडि बढ्नुहोला र अन्त्यमा मेन राशि रा मेन राशि भनेहरूको रा लागि आजको दिन ठिकै रहेको देखिएको छ आफ्नै मेहनतबाट तपाईँ अगाडि बढ्नुहुनेछ भने सा। सामाजिक कार्यमा तपाईँलाई मान सम्मान प्राप्ति होला यथाले रह्यो कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गजर समेटिएका बाह्रवटा राशिफल प्रस्तुत गरिसकेका छौँ र अब भा पनि प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको तेस्रो चरण हजुर भेटियो अर्पण एक सय चारौलो पाँचमा प्रस्तुत गर्नतर्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजेसम्म कार्यक्रम स्वास्थ्य सरकार सुन्न सक्नुहुनेछ आठ बजेदेखि आठ पाँच प्राथमिक खबर सुन्न सक्नुहुनेछ भने आठ पाँचदेखि नौ बजेसम्म चिया चौधारी सुन्न सक्नुहुनेछ नौ बजीदेखि नौ पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि कार्यक्रम लोकझङ्काएर सुन्न सक्नुहुनेछ दस बजीदेखि दस पन्ध्रसम्म तपाईँ अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजीसम्म कार्यक्रम आधुनिक यात्रा सुन्न सक्नुहुनेछ एघार बजीदेखि एघार दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने एघार दसदेखि मध्याह बाह्र बजेसम्म प्रोग्राम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजीदेखि बाह्र पन्ध्रसम्म नेपाल वाणी समाचार सुन्न सक्नुहुनेछ भने बाह्र पन्ध्रदेखि दिउँसो एक बजेसम्म तपाईँ ननिष्ठ बलिउड सुन्न सक्नुहुनेछ एक बजीदेखि एक दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने एक दसदेखि दुई बजीसम्म तपाईँ अफलाइन छुवाई सुन्न सक्नुहुनेछ दुई बजीदेखि दुई दशसम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दुई दसदेखि तिन बजेसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ तिन बजेदेखि तिन पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने तिन पन्ध्रदेखि चार बजीसम्म कार्यक्रम अर्पण फिल्म चार बजीदेखि चार दससम्म तपाईँ अर्पण खबर भने चार दसदेखि पाँच बजीसम्म तपाईँ विभिन्न गीत सङ्गीत सुन्न सक्नुहुनेछ पाँच बजेदेखि पाँच पच्चिससम्म तपाईँ अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पच्चिसदेखि साँझ छ बजीसम्म सङ्घ संस्थामा सुन्न सक्नुहुनेछ छ बजेदेखि छत्तिससम्म तपाईँ नेपाल वाणी समाचार सुन्न सक्नुहुनेछ भने छत्तिसदेखि साँझ सात बजेसम्म तपाईँ अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेदेखि सात तिससम्म तपाईँ कार्यक्रम अर्पण शुभ छाँच सुन्न सक्नुहुनेछ भने साततिसदेखि राति आठ बजेसम्म साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेदेखि आठ तिससम्म तपाईँ नेपाल वाणी समाचार सुन्न सक्नुहुनेछ भने आठ पैंचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ नौ पन्ध्रदेखि राति दस बजेसम्म तपाईँ बहकिने मनहरू सुन्न सक्नुहुनेछ भने दस बजेदेखि दस पन्ध्र नेपाल सुन्न सक्नुहुनेछ दस पन्ध्रदेखि एघार बजेसम्म तपाईँ खुल्दुली डट कम सुन्न सक्नुहुनेछ र हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान चार बजेदेखि पाँच बजेसम्म समसामायिक र प्रवचन माला लिएर फेरि उपस्थित हुनेछौँ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँ प्रभात बाणी सुन्न सक्नुहुनेछ छ सु, बजीदेखि छत्तिससम्म तपाईँ साझा खबर सुन्न सक्नुहुनेछ भने सु, छत्तिसदेखि सात बजेसम्म तपाईँ बाढी बाहस सुन्न सक्नुहुनेछ सात बजेदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र तपाईँ हाम्रो भेट पुनः सात पन्ध्रदेखि सात तिस बजेसम्म कार्यक्रम शुभबिहानीमा र जानकारी गराउन चति पनिचारूलक प्रस्तुतिहरू प्रसारण हुँदै आइरहेका छन् सो सबैको प्रायोजन होटल विष्टार ब्याङ्कवेटले गरिरहेको छ जानकारी पनि रहन्छ कार्यक्रमको तेस्रो चरण र कार्यक्रमको रूपरेखा का प्रस्तुत गरिसके पछाडि अब भने प्रवेश गर्न चाहन्छौ सा। कार्यक्रमको चौथो यानि कि अन्तिम चरण तपाईँका जन्मदिनका शुभकामना पे शब्दहरूतर्फ ह्याप्पी बर्थडे टु यु आज जन्मदिन पर्नुहुने तपाईँ सम्पूर्णलाई र आजको दिनमा पनि हामीलाई कुनै पनि शुभकामनार्पी शब्दहरू र पत्रहरू प्राप्त भइरहेका छैनन् र तैपनि आज जन्मदिन पर्नुहुने तपाईँ सम्पूर्ण र जति पनि आउँछ तपाईँ बिच बेला का प्रत्येक चाहना इच्छाहरू पुरा हुन तपाईँको प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् यो शुभकामना शु शु शु रहन्छ र तपाईँसँग पनि तपाईँका जन्मदिनका शुभकामनाहरू शु शब्दहरू शु कार्यक्रम का मार्फत प्रस्तुत गर्न चाहनुहुन्छ भने तपाईँहरूले टिपाउन सक्नुहुनेछ त्यसर्थ कार्यक्रम सुरु हुनुभन्दा धेरै पहिला नै टिपाउनुभयो भने अस्ति उपयुक्त हुन्छ र भएका ती शुभकामना पीडित शब्दहरू हामी लिएर आउने रहेछौँ जसको लागि स्टुडियोमा फोन गर्नुपर्ने हुन्छ तपाईँले शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि सुन्ना छपन्न पाँच त्रिसठी तिन सय कार्यक्रमबाट प्रस्तुत हुने यो जानकारी सँगसँगै र यो शुभकामना सँगसँगै हामी कार्यक्रमबाट छुट्टिनै पर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धन्यवाद अनि धन्यवाद यतिका जलसम्म प्रविध कक्ष सौने मित्र रेजन लुभ अभियान कार्यक्रम प्रस्तुत मूर्याद कालपनी विदा होना चाहिए नमस्कार शुभ दिन शुभ समय